सौ बाटो नमस्ते सबैलाई म नारायणी खड्का तपाईँकै साथी रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा यहाँहरूलाई स्वागत गर्दछु नाटक नियमित सुन्न ए भिडियोको तल रहेको रातो बटन क्लिक गरेर सब्सक्राइब गर्नुहोस् र नाटक अपलोड हुने थाहा पाउन सब्सक्राइब गरेपछि देखिने घन्टी आकारलाई पनि क्लिक गर्न नभुल्नुहोला आज चौबाटोको चौवालिसौँ भाग हो नयाँ भागमा यहाँहरूलाई स्वागत छ नयाँ भाग अघि बढाउनु अघि अघिल्लो अङ्क दोहोऱ्याउँदैछु हामीले अघिल्लो अङ्कबाट थाहा पायौँ वर्षाको परीक्षा नजिकैँदैछ सारा युट्युबमा हेरेर मिठा मिठा परिकार बनाउँदै वर्षालाई खुवाइरहेकी छ दिनेश मामाको बारे साराले आमासित कुरा पनि गरे जे होस् साराको जीवनबाट दिनेश मामाको अध्याय पनि सकियो सारा भने नजिकै गरेको एसएससी रिजल्टबारे चिन्तित छ उता धेरै भेटेका नवीन र वर्षाको रमाइलो कुराकानी पनि हामीले सुन्यौँ अब नाटक कसरी अगाडि बढ्ने अनि कस्तो लाग्यो त मुभी ठिकै ठिकै मात्र मलाई त लास्टै मन परेन के गर्नु राम्रो लाग्यो पनि भन्न नपाउनु भनेर किन हो क्या त आज ठसक्क पऱ्यो कि ल मलाई किन चाहियो अरे अब आफ्नै बुढीलाई के भयो भनेर पनि पिर गर्नु नपाउनु बुढी रे बुढी भन्दा ल <laughs> ल गर्लफ्रेन्ड भयो अब तिम धेरै नकराइरह हौ मसित खुरुक्कन मलाई घर पुऱ्याइदेऊ साढे आठ बज्नु लागिसक्यो नपुर्याउने म त यस्तो रिसाइराख्ने मान्छेलाई कसले पुऱ्याउँछ तिमीले नपुर्याइदिएर म जान नसक्ने हो र जान्छु नि म ट्याक्सीमा ल ल ल ओ जिस्केको क्या म बस हात नतान मेरो अनि जिस्केको पो त पर्छ के भयो भन न के कुरामा रिस उठ्यो के समा नि होइन भन्दा नि भन्दिनँ अनि रिसाउँछु चाहिँ ल ल ल के खाने भन्न खान्न म केही पनि त्यहाँ हेर्दा वेटर अघिदेखि कुरया कुरै छ खान्न भनेको म अर्डर गरिदिउँ जेसुकै गर न मलाई किन सोध्नु पऱ्यो ए भाइ एउटा चिकन मोमो र एउटा पिज्जा है स्मलमा पिज्जा कुन सर चिकन मम र मिक्स पिजा ल्याइदेऊ न है ओके सर ए सुन न एउटा फ्रेन्च फ्राई पनि ल्याइदिइराख्नु है हुन्छ सर हाना ड्रिङ्क्स तिमी ड्रिङ्क्स लिने भाइ दुइटा कुक ल्याइदेऊ है हुन्छ थ्याङ्क यू सर छिटो ल अनि ल भनौँ न किन रिसाको हिजो बेलुकासम्म त ठिकै थियो न त मेरो हात के पिरियड्स भएको हो त्यही भएर मुड बिग्रेको होइन त्यही त पिरियड त अस्ति भर्खर भएकै थियो के किन याद गर्ने जस्तो ल अस्तिको हप्ता भएको होइन त अस्तिको हप्ता कहिले याद गर्ने मान्छेले त ठ्याक्कै डेट भन्नुपर्छ नि ल डेट मिलाइदिउँ मिलाइहाल्यो नि डेट ल म दुइटा गेस्ट गर्छु होइन बाजी राख्ने हो ल मिलाएर देखाउ न त के दिन्छ भन त के दिन हो के के नै ठुलो कुरा गर्नुला जस्तो अनि ठुलो कुरा होइन त बाई दबाई कहाँ बोय फ्रेन्डहरूलाई थाहा हुन्छ त आफ्नो गर्नु अँ अरू इम्पोर्टेन्ट कुरा त यादै हुन्न होइन ल केही इम्पोर्टेन्ट कुरा याद भएन मलाई केही नै होइन ए पिरियड्सको डेट Mm, कि एक्काइस गति हो कि तेइसको त्यो हो यो दुइटामा कन्फ्युज छु <laughs> ल भन मिल्यो कि मिलेन तेइस देख्यो त मलाई तेइस जस्तो लागिरहेको थियो क्या फेरि अस्तिको पल्टी त अलिक छिटै भएको थियो त्यही भएर कन्फ्युज भएको अँ अस्ति अलिक छिटो भएको अनि याद हुने रहेछ कि रहेनछ कसरी याद भएको नि यो चाहिँ ल अनि भयो कि पड्किहाल्थेस याद हुँदैन त अँ खुबै हो नि के त पिरियड्स भएको म स्वरैले था थाहा पाउँछु थाहा छ अनि भाइलाई भनेछ हौ अबेर आउँछु भनेर अँ भनेछ के भन्यो भन त वर्षालाई भेट्न जानु छ ढिला हुन्छ भने नि अरू के भन्नु र केटो ठिक छ होइन त अहिले अँ ठिकै छ अहिले त भनेपछि बाइकको रटन लगान छोड्यो अँ छोड्यो अहिले हामी भेट्न भएको कति भयो है हुन्छ नि तिमीलाई मतलब छैन अँ खुब अस्ति भेट्ने भन्दा आफै बिजी हुने अनि अनि मेरो ड्युटी भएको बेलामा तिमीलाई कसले भेट्न आऊ भनेको थियो अनि मैले भेट भनेको बेला कसले ड्युटी गर भनेको थिएँ धेरै नमात्तिक खान क्या धेरै भयो अनि किन मगाएको त नखाने भयो मैले मगाएको हो र हेरफालेर तिमी खाइदिउ न त ल्याउ अब निस्किने कति बज्यो बजे होला नि नौ जति ला सवा नौ भएछ ला अनि कति बजे आउँछु भनेको थियो भाइलाई नौ बजे के भयो त पन्ध्र मिनटमा पुगिहालिन्छ नि भाइ बिल लिएर आऊ त सुन न म एकछिनमा आउँछु ल सुम होइन होइन हामीले बिल मगाएको डिस होइन ह्याप्पी एनिभर्सरी रिसाउने मान्छे के रे भाइ चक्कु ल्याएको हो यता छ सर भाइ यहाँ सुन त हामीले केक काटेको फोटो खिच्देऊ ल ओके सर अब यतापट्टिबाट ल मैले खुवाएको पनि आगो न त आ अब त हाँस न हाँसिरहेको छु त थ्याङ्क यू भाइ ए ल यहाँ हेर्न यो यु छु भनेको बेलामा क्या दामी आएछ तेरो टुडो हेर्न टुडोल हामी डिलिट नगर्ने थाहा छ यो फोटो हेर्दाखेरि तैँले के भने कि थिस भनेर ठ्याक्कै याद आउँछ क्या त्यही भएर अनि थाहा रहेछ त के एनिभर्सरी पिरियड्सको डेट थाहा हुनेलाई एनिभर्सरी थाहा हुँदैन था? त अनि किन नाटक गरेको त अघि ल मैले नाटक नगरेको भए त यति खुसी कहाँ हुन् त्यस त यस्तो रोमान्टिक नि हुन आउँदो रहेछ त तिमीलाई आउँछ नि कहिले हुनै दिनुहोस् कहिले रिसाएर कहिले हाँसेर बिगारिहाल्छु अँ खुबै तिम्रै ढङ्ग छैन अनि एकैचोटि कहाँ आउँछ त अनि म अरू केटीहरूसँग प्र्याक्टिस गरेर आउँछु र के थाहा गर्छौ कि <laughs> जासुस लगाऊ न त थाहा भइहाल्छ नि पर्दैन किन यत्तिकै विश्वास लाग्छ नलाग्ने भयो यति रातिसम्म तिमीसँग बसिरहेको बसी होला नि हेर त हातमा पसिना निकालेँ कि फोहरी छ्या छ्या छ्या अहिले एउटा कुरा भनौँ के कुरा भो भन्दिनँ अब भन न खुटुखुटु म तलै नि कहिले जिस्काउँछु कहिले सताउँछु कहिले दुखाइदिन्छु तर तेरो लास्टै माया लाग्छ यार ए ढिलो पो भयो त है ल यस्तो बजिसकेछ जाउँ हिँड यो केक भाइलाई लगिदियो ल केकको फोटो त खिच्नै बिर्सेछ अनि खिचेको होइन त त्यत्रो होइन क्या सिँगै केकको नकाट्दाखेरिको के गर्छ हौ फेसबुकमा हाल्छौँ हौ फोर्थ एनिभर्सरी लेखेको केकको फोटो होइन अँ हेर्नलाई नि आफू एक्लै फेसबुकमा त तैँले हालिहाल्छ नि हालौँ ल नि भेला भएपछि त्यस्तै ल उठ कि यहीँ बस्ने हो पख माक्स देख्छु रात परिसक्यो अब कसरी देख्छ होला धुलो आउँछ क्या के हो यो प्रशान्त के हो यो के होइन घर गएर खोलिने हुन्छ हिँडा नाइकिया अहिले खोल्छु नि लभ लेटर हो खाममा के छ त घर गएर हेर न प्लिज क्या पैसा किन दिएको यत्रो पैसा त्यत्तिकै कुरो कान भन त दिदीले पठाइदिएकी थिए म खर्च गरेर सकिहाल्छु तँलाई खाँचो छ भने त युज गर भनेर नि यत्रो पैसा तिमी पागल भयो क्या हो धेरै भयो भने तेरो र मेरो एउटा जोइन्ट एकाउन्ट खोल्नुपर्छ ब्याङ्कमा अनि त्यहीँ राखौँला नत्र डेडीको फोन पानीमा खोज्यो भने होइन एउटा फोन किनेर पठाइदिएन के हेरी रानी एनिभर्सरीको <laughs> गिफ्ट कुन चाहिँ बोय फ्रेन्डले यस्तो दिन्छ होला है <laughs> म बोय फ्रेन्ड नि त अँ अँ बुढा हो मलाई थाहा छ <laughs> के अरे बुढा हो अरे भन्न भन्नु फेरि सुन्न मन लाग्यो क्या कस्तो आनन्द आउँदो रहेछ नकरा भन्न क्या भन्न एकचोटि ओ त हो क्या बुढा हो <laughs> <laughs> के टेर हेरिरह रा? हेरिरहने तिमीलाई साढे दस भइसक्यो घर गा। जानु पर्दैन घरबेटीले गेट खोलिदिन्छन् तिम्रो घर जान्छ नि नत्र <laughs> के रे के रे के भनेर चिनाने नि बुहारी साँच्चै जाने हो अँ पागल भयो क्या आज गयो भने चिनाउनु पर्दैन ना। किन नि घरमा कोही नै छैन क्या मम्मी सानीमाको छोरीको बिहेमा जानुभएको छ भनेर भने त हिजो अनि ड्याडी फर्किनु भएको छैन अझै फाइदाबाट अह भोलि बेलुका फ्लाइट उसलाई चाहिँ केही याद हुँदैन यार मैले भनेको कुरा ल ल ठिक छ भनेको जाने हो भयो रात परिसक्यो भनेर मात्र केही गर्दैन हौ तिमीले के नै गर्न सक्छौ र सक्दिन त नि थाहा छ जाने अब ल नि त भोलि बिहानै कलेज पुऱ्याइदिन्छु कलेज डेमा लागे कुरा पनि थाहा छैन यस्ताले अनि भाइलाई के भन्छ त भाइलाई सन्तोष सुतिस आज म वर्षाको पनि बसेँ छ त्यसलाई भोलि बिहानै आउँछु तेरो ट्युसन छ होइन बिहान चाबी उता आन्टीकोमा छर्दे ल हेर एक्जाम भएको मान्छे र मजाले सुतेर बसिरहेको <laughs> <laughs> छ के भयो बोली इक्जाम भएको मान्छेको तालिआई हो पढ्दै थिएँ नि त यस्तो के न हजुरलाई एउटा कुरा देखाउनु छ कि होइन दुइटा कुरा के उठ्छु न पहिला के हो त भन पहिला कुन सुन्ने मलाई के थाहा कुरै त थाहा छैन यता आइसु न यता हजुरको रुमतिर किन बरान्डामा आइसु न बरान्डामा के हो कि अमन देख्यो क्या हो पाटो कसले आइदिएको यो कमला ग्यास गर्छु न मिलनले करेक्ट कतिखेर नि अघि हजुर भुस भएर सुतिरहेको बेला मम्मीले देखिस होइन मम्मी तर्का लिन कालीमाटी गइस्याएको छ खै त नि मिलन चाहिँ गइस्यो हजुरलाई सर्प्राइज रहे नि त पागलहरू मलाई नि छ गिफ्ट ऊ के, के, के? मिलन। यो केको बिरुवा हो कि धनियाँको बिचमा उम्रियो मैले खुर्सानी भनेर मिल्यो मैले खुर्सानी भनेको मिलन दाले होइन टमाटरको बिउ हो के के नै होला भने त के <laughs> ए, के नि होइन त मिलन दाईलेर मैले बाजी पनि राख्या छ केको बाजी डिनर खुवाउने जसले हार्छ उसले ए प्रभु हजुरले त भाका मात्रै राखिसिन्छ क्या अरे ल ल ल मलाई लैजाओ है त जसले जिते नि अँ किन लाने नि हजुरलाई लानौँ रे हामी ल ल ल जाऊ न त दुईजनामा त मलाई के हुन्छ र गर्फ्रेन्ड वुर्फ्रेन्ड भन्नु मान्छेले अनि के भयो त मिलन्दाई जस्तो हेनसम मान्छे पाउँदा हेर न बिनाजुलाई के भने कि उसले ल ल लैजान्छु पहिला भन्छु न यो के को प्लान्ट हो खै टमाटरै जस्तो छ छ न त न कसरी पात हेर न पात खुर्सानीको त अलिक चिल्लो अर्कै खाले हुन्छ नि अनि मैले माटो ल्याएको ठाउँमा त पहिला खुर्सानीको बोर थियो त्यसो भए खुर्सानी होला यत्रो जाओ कुरामा नि डिनरको कुरा छ कि दिदी हजुरलाई त के भयो र जसै जिते पनि सित्तैमा खाने हो <laughs> <laughs> दी के मलाई नि एल्चर नै पढ्न मन छ नि बारीमा बोटी बिराहरूसँग काम गर्दा क्या आनन्द आउँदो रहेछ भन्दा नि पकाउनु त रहर मात्रै हो अनि गीत गाउन नि त गीत गाउन ए त मलाई आउँदो रहेछ हो गीत गाउन म त त्यहाँ गइरहने त त्यही अमनले गीत गाएको सुन्न मात्रै हो <laughs> अब आव रिजल्ट आउन देऊ न त त्यो को के फेरि एक्जाम दियो भने रिजल्ट आउनु कति बेला लाग्ला है किन दिने आ, आ, के हो कि छै लै अँ सक्नु त सक्छु नि है दिदी म आफैलाई सोधन तिम्रो मन के भन्छ सक्छु होला सक्छु पहिले त मलाई किन पढ्नु पऱ्यो झे लाग्छ कि आखिर अमेरिका गइहालिन्छ भने ढुक्कै थियो नि त अब त अमेरिका समेरिका गयो खोलै खोला, ही खोला, ही खोला। आफै जाने एक दिन. एकदिन एक्लै त गएको गयो मलाई लिएर <laughs> <laughs> मैले जहिले दिनेश मामा मेरो लाइफमा किन आएको होला भनेर रिग्रेट गऱ्यो त ठिकै भयो नि है आएर न त म यस्तो कहाँ हुन्थेँ त कसो छो लिबरेटेड खोइ कसरी भन्ने मलाई आएन कि तर अहिले त म्याथमा फेरि इक्जाम दिएँ भने नि असी कटाउँछु जस्तो लाग्छ भने आहा साराको आत्मविश्वासलाई सलाम गर्न मन लाग्यो अनि त्यो आत्मविश्वास जगाइदिने वर्षालाई पनि जीवनमा असल मार्ग निर्देशनको कत्रो महत्त्व हुने रहेछ हेर्नुहोस् त हामीले तपाईँको सल्लाह सुझाव प्रतिक्रिया पाइने नै राखेका छौँ र रा आगामी दिनमा पनि अपेक्षा गरिराखेका छौँ तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्लास सिएचएयुबिएटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वान एट आजको अङ्कलाई यस्तो राम्रो बनाउने कलाकारहरू रविना थापा कुशल विष्ट दुर्गा कार्की समापिका गौतम लगायत नाटक लेखिका दुर्गा कार्की साथै नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै अहिलेलाई म बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्नुहोला र चौबाोलाई माया गर्दै गर्नुहोला बाई बाई